पार्टी एकीकरण दुई हजार चौवन्न सालमा नेकपा एमालेमा भएको दुखद विभाजन र यसले चार वर्षसम्म दिएको पीडा समाप्त गर्दै नेकपा एमाले र नेकपा माले दुई हजार अन्ठाउन्न फागुन तीन गते पुनः एकताबद्ध भए विभाजनबाट अलग भएका हामी पुराना एमालेका नेता कार्यकर्ताहरू सबै एकैठाउँमा बसी अझै सुदृढ एमाले बनाउन कम्बर कसेर लाग्यौँ त्यसमा सफलता पनि प्राप्त भयो यो नेपालको कम्युनिष्ट आन्दोलनमा एउटा महत्त्वपूर्ण घटना हो नेकपा एमाले छरिएर रहेका कम्युनिष्ट घटकहरूको विभिन्न कालखण्डमा एकताबद्ध हुँदै आएको सङ्गठन हो यसले सधैँ वामपन्थी एकतामा जोड दिँदै आएको छ नेपाल कम्युनिस्ट पार्टी एमाले विभिन्न कम्युनिष्ट घटकलाई समाहित गर्दै आन्दोलनको बीचबाट बनेको पार्टी हो आफ्नो गठनदेखि नै नेकपा एमाले आफूभन्दा भिन्न घटकका रूपमा रहेका कम्युनिस्ट पार्टीलाई बराबरीको सम्मान दिँदै आएको छ सबै कम्युनिस्ट नेताहरूप्रति आदर सम्मान राख्दै आएको छ देशमा छरिएर रहेका सबै वामहरूलाई एकताबद्ध गरी बाम आन्दोलन अझै उचाइमा पुर्याएर मात्र देशको काँचोली फेर्न सकिन्छ भन्ने हाम्रो सोच छ कम्युनिष्ट आन्दोलनमा आबद्ध भई सङ्घर्ष गरिरहनुभएका योद्धाहरूलाई नेकपा एमालेको ढोका सधैँ खुल्ला छ नेकपा एमालेमा समाहित हुने योद्धाहरू आफ्नो इतिहासको निरन्तरताका साथ समाहित हुने हाम्रो परम्परा छ दुई हजार छ सालमा नेपाल कम्युनिस्ट पार्टीको स्थापनादेखि कम्युनिष्ट आन्दोलनमा लागेका सबै घटक र व्यक्तिलाई सम्मान गर्ने परम्परा हाम्रो पार्टीको छ दुई हजार छप्पन्न सालको निर्वाचनअघि पोखरामा भएको राष्ट्रिय परिषदको बैठकले नेकपा मालेमा लागेका साथीहरूलाई घर फर्काउन राष्ट्रव्यापी आह्वान गरेको थियो नेपालमा वामपन्थीहरूले प्रभावकारी भूमिका खेल्न वाम एकता जरुरी छ यही कुरालाई मध्यनजर गरी वाम एकतालाई उपलब्धिमूलक बनाउने सोच राखी नेकपा एमालेको छैठौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटिको बाइसौँ बैठकले बाम एकता सम्बन्धी प्रस्ताव पारित गरेको थियो नीति विचार र कार्यक्रम मिल्ने पार्टीहरूसँग पार्टी, पार्टी एकता गर्ने र तत्काल त्यस्तो सम्भावना नभएका कम्युनिष्ट पार्टीहरूसँग कार्यकत्त एकता वा सहकार्यका साथ अघि बढ्ने निर्णय बैठकले गरेको थियो पार्टीको यस प्रस्तावलाई अघि बढाउन विभिन्न पार्टीसँग वार्ता सुरु गर्न उक्त बैठकले मेरो संयोजकत्वमा अमृत कुमार बोहरा र केशव बडाल सदस्य रहेको वार्ता कमिटी गठन गरेको थियो हाम्रो कमिटीले पार्टीको निर्देशनअनुसार विभिन्न पार्टीहरूसँग औपचारिक अनौपचारिक कुरा गर्न सुरु गर्यो हामीले नेकपा माले नेकपा मसाल नेकपा एकता केन्द्र नेमकिपा नेकपा संयुक्त नेकपा मार्क्सवादी र नेकपा मालेमालाई वार्ता कमिटिका तर्फबाट एकता सम्बन्धी निर्णय अवगत गरायौँ पार्टी एकीकरण कार्यगत एकता र सहकारीका तीनै तहका लागि हाम्रो पार्टी खुला रहेको जानकारी दिँदै हामीले वार्ताका लागि पत्र लेख्यौं सबै बाम पार्टीहरूले यसलाई सकारात्मक रूपमा लिए नेकपा एमालेको यही पहलले गर्दा त्यसबेला दस वामबीच सहकार्य पनि सुरु भएको थियो पार्टी एकीकरण गरी एउटै पार्टी बनाउने प्रस्ताव भने नेकपा माले मात्र स्वीकार गर्यो अरु पार्टीहरूले त्यस तहसम्म जाने रुचि देखाएनन् केवल कार्यगत एकता र सहकार्यलाई स्वीकार गरे अरू वाम पार्टीहरूसँग सहकार्य र नेकपा मालेसँग एकीकरणको प्रक्रिया अघि बढाउनेतर्फ हाम्रो वार्ता कमिटी अघि बढ्यो नेकपा माले पनि सिद्धिलाल सिंहको संयोजकतामा अशोक राई र त्रिलोचन ढकाल रहेको तीन सदस्यीय वार्ता टोली बनायो दुवै वार्ता टोलीबीच वार्ता सुरु भयो हामीले दुवै पार्टीबीच समानताको भावलाई सम्मान गर्ने दृष्टिले दुवै पार्टीको केन्द्रीय कार्यालयमा आलो गरी वार्ता गर्ने निर्णय गर्यौँ तीन चरणमा वार्ता भयो तर वार्ताले केही फल निकाल्न सकेन एकता हुने ठूलो आकांक्षा हुँदाहुँदै पनि वार्ता अघि बढ्न सकेको थिएन मालेका साथीहरूले विभिन्न लिखित प्रस्ताव ल्याउनुहुन्थ्यो तर हाम्रो बारम्बारको आग्रह हा थियो दुवै पार्टी मार्क्सवाद प्रति प्रतिबद्ध प्रति छौं पाँचौँ महाधिवेशनले अघि सारेको जनताको बहुदलीय जनवादमाथि हामी दुवै पार्टीको आस्था छ हामीले सँगै बसेर सम्पन्न गरेको छैठौँ महाधिवेशनका निर्णयलाई सम्मान गर्ने कुरामा हाम्रो सहमति छ लामा लामा कुरामा नअल्झिउँ केही विषयमा छिनोफानो गर्न जरुरी छ भने छुट्टै हुन गइरहेको सातौँ महाधिवेशनमा टुङ्गो लगाउँला बरु चाँडै एकता गरौँ र सातौँ महाधिवेशन पनि गरिहालौँ भन्थ्यौँ हाम्रो यस्तो आत्मीय प्रस्ताव हुँदाहुँदै पनि एमालेको वार्ता टोलीले गम्भीरतापूर्वक प्रस्ताव राख्दैन भन्ने शिकायत पनि मालेका तर्फबाट हाम्रो पार्टी नेतृत्वमा पुर्याइयो यसबारे मलाई सोधियो पनि मैले भने हामी दुई पार्टी त एउटै पार्टी हौँ यसमा लामो कुरातर्फ जान जरुरी छैन हाम्रो कार्यक्रम र कार्यनीति मिल्छ दुवैले मिलेरै छैटौँ महाधिवेशन गरेका यसको निर्णयलाई मानौँ चित्त नबुझेको कुरा सातौँ महाधिवेशनमा उठाउला सातो महाधिवेशनले जे निर्णय गर्छ सबैले मानौँ एकता सम्मानजनक हुनुपर्छ एक, सम्मान एक पार्टी अर्को पार्टीमा मिसिने होइन यो दुई पार्टीबीचको एकता हो हामीले यो कुरा राख्दा राख्दै पनि वार्ता अघि बढ्न सकेको थिएन पछि त वार्ता नै रोकियो वार्ताले निरन्तरता पाएन र माले वार्ता टोलिने भङ्ग गर्यो यसैबीच अनौपचारिक रूपमा माधव कुमार नेपाल र वामदेव गौतमबीच धेरै कुरा भए वामदेव गौतमले सार्वजनिक रूपमा वक्तव्य दिनुभयो अबमा एमाले भइसके एमाले बाहेक अरू कुरा गर्दिनँ माले एमाले मिलाउने प्रक्रिया मात्र बाँकी छ उहाँ भन्नुहुन्थ्यो यसले वार्तामा अनुकूलता ल्यायो त्यसबेला माले भित्र विभिन्न विचार रहेको सहजै अनुमान लगाउन सकिन्थ्यो अनौपचारिक कुरा धेरै भए हाम्रो स्थायी कमिटीको बैठकले पार्टी एकताका सम्बन्धमा सात एकताको प्रस्ताव तयार पार्यो एमालेको वार्ता कमिटीले मालेका महासचिव वामदेव गौतम समक्ष स्थायी कमिटिको निर्णयसहित वार्ता प्रस्ताव राख्यो पाँचौँ महाधिवेशनद्वारा पारित नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवादलाई स्वीकार गर्ने नेकपा एमालेको छेउठौ महाधिवेशनद्वारा पारित नीतिलाई दृढतापूर्वक स्वीकार गर्ने मालेद्वारा आयोजित राष्ट्रिय सम्मेलनद्वारा पारित कार्यक्रम र विधानलाई पार्टीको सम्पत्तिका रूपमा स्वीकार गर्ने मालेको केन्द्रीय नेतृत्वमा रहेर पार्टी एकता हुँदा नेतृत्वमा नपर्ने सबै नेताहरूलाई ससम्मान राष्ट्रिय परिषदमा मनोनित गर्ने जनवर्गीय सङ्गठनहरूको समायोजन वा पुनगठन केन्द्रीय कमिटीले गर्ने विगतको जस्तो पार्टी विभाजन आगामी दिनमा नदोरिने प्रतिबद्धता गर्ने लगायतका साथ बुधे प्रस्ताव राखियो नेकपा मालेले एकतालाई टुङ्गोमा पुर्याउने जिम्मा उक्त पार्टीका महासचिव वामदेव गौतमलाई दियो हाम्रो साबिकै वार्ता टोली कायम थियो फेरि वार्ता अघि बढ्यो पार्टी एकताको प्रस्ताव पारित गरी दुई पार्टीबीच एकता भयो र चार वर्ष लामो दुःखद पीडाको अन्त्य भयो नेकपा एमाले र नेकपा मालेका नेताहरू त एक ठाउँमा भयौँ तर सबै कार्यकर्ता फर्केर आएनन् केही के माओवादी पार्टीमा गए त्यसमध्ये कयौं होनहार कार्यकर्ता मारिए दुई सालमा नेकपा एमालेको विभाजनले कम्युनिष्ट आन्दोलनलाई त नोक्सान पुर्यायो नै नेपालका शोषित पीडित जनता किसान र मजदुरको आन्दोलनलाई समेत ठूलो धक्का पुर्यायो त्यसबेला नेकपा एमाले विभाजित नभएको भए दुई हजार छप्पन्न सालको निर्वाचनमा यसको स्पष्ट इस बहुमत आउने निश्चित थियो निर्वाचन आयोगले प्रकाशित गरेको दुई हजार सालको दुई सय पाँच क्षेत्रको निर्वाचन परिणामले अवलोकन गर्दा जो कहिले पनि सहजै यो निष्कर्ष निकाल्न सक्छ त्यसबेला नेकपा एमालेको बहुमतको सरकार बन्न सकेको भए दुई सालको हाम्रो नौ महिने सरकारकै शैलीमा काम अघि बढाउन सकिन्थ्यो किसान मजदुर सुकुम्बासी आदिवासी दलित लगायत शोषित पीड़ित जनताको हितमा परिणाममुखी काम गर्न सकिन्थ्यो त्यसबाट मुलुकमा राजनैतिक स्थिरता आउँथ्यो देश सुस्पष्ट बाटोमा अघि बढिरहेको हुन्थ्यो ती काम गर्न सकेको भए दुई हजार छप्पन्न सालपछि देखिएका धेरै समस्याको उठान नै हुने थिएन यी कुरा यहाँ उनले गर्नुको कारण के हो भने हामी आमे फुट्दा हामीले मात्र होइन सम्पूर्ण शोषित पीड़ित जनताले दुःख पाउने सारा मुलुक सङ्कटग्रस्त बन्दो रहेछ म मेरो पचपन्न वर्षको राजनैतिक जीवन खास तेस्रो महाधिवेशनपछि पूर्णकालीन रूपमा पार्टी काममा बिताएको मेरो जीवनको अनुभव राख्न चाहन्छु नेपाली कम्युनिस्ट आन्दोलनको एउटा लामो कालखण्ड फुट विभाजन गुट उपगुट र फेरि विभाजनमै बित्यो मैले हामी कम्युनिस्टपीच एकअर्कालाई आरोप प्रत्यारोप लगाउने प्रवृत्ति देखे, बिहोरेर झेलेँ मेरो युवा जीवन त कम्युनिस्टहरूको झै बित्यो दुई सालमा वाम मोर्चा बनेदेखि मैले आफ्नो बुद्धि बर्कत अनुरूप केही काम गर्न पाएको छु तेस्रो महाधिवेशनपछि दुई हजार दशकमा फुट्ने काम मात्र भयो त्यसको पीडा हामीले बिहोर्नु पर्यो दुःख हामीले पायौँ त्यसरी दुःख पाउनेहरूमध्ये म जीवित प्रमाण छु दुई सालको विभाजनले हामीले मात्र होइन सम्पूर्ण शोषित पीडित जनताले दुःख पाए सारा राष्ट्र समस्याग्रस्त बन्यो यो कुरा म खास नेपाली कम्युनिस्ट आन्दोलनका युवा पिँढीलाई दर्शाउन चाहन्छु नेपालको कम्युनिस्ट आन्दोलनमा बेलाफकत विभाजन आउनुमा केही सैद्धान्तिक र नीतिगत आधार पनि छन् तर विभाजनको मूल कारण व्यक्तिगत छ व्यक्तिगत स्वार्थ व्यक्तिहरूबीचको होटबाजी सानै कसडीमा भए पनि एक्लै मिठो खाने र दुई चारजनाकै भए पनि प्रमुख नै हुनुपर्ने प्रवृत्ति नै विभाजनको मुख्य कारण हो बेलावत गम्भीर बुद्धमा पनि विभाजन भएको छ जस्तै तेस्रो महाधिवेशनबाट रायमाजी गुटसँग पार्टी अलग भयो त्यसै गरी दुई हजार बााउन्न सालमा माओवादीहरूले सशस्त्र युद्ध सुरु गरे विचार चिन्तन र कार्यनीतिको मतभेदले पार्टी विभाजन हुनु स्वाभाविक हुन्छ निष्कर्षमा भन्नुपर्दा विगत पचपन्न छप्पन्न वर्षको सम्पूर्ण कम्युनिष्ट आन्दोलनमा सैद्धान्तिक र नीतिगत आधारमा कम अनि व्यक्तिगत कारणले बढी विभाजन आएको छ पार्टीको आन्तरिक जीवनको राम्रो व्यवस्था गर्न नसक्दा पार्टी फुटेको छ अलि बुद्धि पुर्याएर र धैर्य गरेर सबै साथीलाई सँगै लिएर हिँडौँ भन्ने भावना हुने हो भने धेरै विभाजन रोक्न सकिन्थ्यो चिनिया क्रान्तिताका चिनिया कम्युनिस्ट पार्टीमा माओत्से तुङले पार्टी, मा पार्टी कमिटीले निर्णय गर्दा सर्वसम्मत निर्णय गर्ने र एक राय बन्न नसक्ने अवस्था भयो भने त्यस विषयलाई अर्को बैठकका लागि थाती राख्ने मत विभाजन गरी निर्णय गर्नुभन्दा पर्खिने एकमत बनाउन प्रयास गर्ने र केही उपाय नलागि एउटा निर्णयमा नपुगी नहुने अवस्थामा मात्र बहुमतका आधारमा निर्णय गर्ने परम्परा बसाल्नु भएको थियो यसले चिनिया क्रान्तिताका चिनिया कम्युनिष्ट पार्टीमा अद्भुत एकता कायम गर्यो र विश्वलाई थर्काउने क्रान्ति सफल बनाउन माओ सफल हुनुभएको थियो सफल आन्दोलनको विशेषता के हुन्छ भने त्यसले नेता जन्माउँछ यसरी आन्दोलनबाट जन्मिएको नेताले आफ्नो बुद्धि विवेक र क्षमताले सारा आन्दोलनलाई प्रभावित गर्छ एउटा कालखण्डभरि त्यो नेता सम्पूर्ण आन्दोलनमा हावी हुन्छ र उसको मार्ग पार्टीका सबै अङ्गस्वत परिचालन हुन्छन् त्यस्तो नेताको नेतृत्वमा वैचारिक एकता हुन्छ आधुनिक इतिहासमा यस्तो विशेषता हाम्रा दुई छिमेकी मुलुकमा देखियो चीनमा महावत सेतुङ र भारतमा महात्मा गान्धी आन्दोलनले त्यस्तो नेता निर्माण गर्न नसक्दा सामूहिक मिलिजुली नेतृत्वको सञ्चालनबाट पनि आन्दोलनले लक्ष्य प्राप्त गर्दोरहेछ भियतनाममा होची मिनाले विभिन्न समूहमा विभाजित त्यहाँको कम्युनिष्ट आन्दोलनलाई यही पद्धतिबाट एकताबद्ध गरी अघि बढाउनु भयो पछि उहाँले विश्वलाई चकित पार्ने क्रान्तिको नेतृत्व गर्नुभयो र सफल नेता हुनुभयो इमानदारीका साथ कुरा गर्ने हो भने नेपालको कम्युनिस्ट आन्दोलनमा आज त्यस्तो असाधारण व्यक्ति देखिँदैन नेपालका हामी कम्युनिस्टले होची मिह्नको अनुभवबाट धेरै सिक्न सक्छौँ सबै कम्युनिस्टहरूलाई मिलाउँदै सामूहिक नेतृत्वको विकास गरेर मात्र हामी अघि बढ्न सक्छौँ यसबाट मात्रै नेपालका कम्युनिस्टहरूले चामत्कारिक परिणाम ल्याउन सक्छन् नेपालको कम्युनिष्ट आन्दोलनलाई एक ठाउँमा ल्याउनियो हो भने यो प्रबल र अद्वितीय शक्ति हुनेछ दुई हजार छयालिस सालमा वाममोर्चा बनाउँदा यसले देशभरका कम्युनिस्टहरूमा नयाँ उत्साह जगाएको थियो र नेपालमा पहिलोपटक राष्ट्रको प्रभावकारी शक्तिको रूपमा वाममोर्चा उभिएको थियो त्यसबाट नै कम्युनिस्टबीच एकताको महत्त्व कति रहेछ भन्ने स्पष्ट देख्न सकिन्छ कम्युनिस्टबीच एकता कायम गर्न नेकपा एमालेको ठूलो भूमिका छ सुदृढ दरो र एकताबद्ध नेकपा एमाले मात्र छरिएका वामहरूलाई गोरबन्द गर्न सक्छ देशमा आमूल परिवर्तनको बिगुल फुक्न सक्छ दुई सालमा एमालेको विभाजनको चार वर्षपछि हामी फेरि एकजुट भएका छौँ दुई हजार चौवन्न सालमा फुट्दाको बखतमा प्रायः सबैजसो नेताहरू अहिले एमालेमा छौँ आज यो ठाउँमा उभिएर पछि फर्केर हेर्दा चार वर्ष अघि फुट्नुपर्ने औचित्यता कुनै पक्षले पनि देखाउन सक्दैनौं किन फुट्यौँ के पाएर जुट्यौं कसैले केही भन्ने कुरा नै छैन फुट्यौं ठूलो क्षति भएपछि जुट्यौँ यो नै यथार्थता हो यसले पनि के देखाउँछ भने दुई सालमा एमालेको फुट राम्रो व्यवस्थापन गर्न नसकेकोले हो ठूलो पार्टीको व्यवस्थापन गर्न उत्तेजना आवेग रिस क्षणिक स्वार्थलाई पर राखेर विवेक र दूरदृष्टि राख्नुपर्छ चिनामसिना विवादमा नपरौं इमान्दार र आत्मीय हृदयको एकता बनाउन के के आधार बनाउनुपर्छ त्यसमा खुल्ला छलफल गरौं योग्यता क्षमता र इतिहासलाई सम्मान गर्दै जिम्मेवारीको बाँडफाँड गरौँ सामूहिक नेतृत्वको संस्कृति बसालौं अब पुरानो नेपाल रहन सक्दैन र मुलुकले काँचोली फेर्न खोजिरहेछ यस्तो बेलामा सुदृढ र एकताबद्ध नेकपा एमाले मात्र यो कार्य सफलतापूर्वक सम्पन्न गर्न सक्छ हाम्रो देश आज कम्युनिष्ट बाम आन्दोलनले ढाकेको छ कुनै जिल्ला नगर र गाउँ मात्र होइन कुनै वडा र टोल छैन जहाँ कम्युनिस्ट नहोस् नेपालका कम्युनिस्टहरूको प्रतिष्ठा शिखरमा छ यहाँको सबैभन्दा लोकप्रिय पार्टी कम्युनिस्ट पार्टी नै हो यस्तो शक्ति हुँदाहुँदै पनि हामीले देशको राजनीतिमा आफ्नो हैसियत अनुरूप प्रभाव पार्न सकिरहेका छैनौँ यो यथार्थतर्फ हामी सबै वामपन्थी सोच भएकाहरूको आँखा उग्रिनै पर्छ अब पनि ढिला गऱ्यो भने ठुलो मौका गुम्नेछ इतिहासमा यस्तो मौका फेरि फेरि आइरहँदैन कम्युनिष्ट वाम आन्दोलनका युवा पिँढीले व्यापक कम्युनिष्ट एकता वाम एकता निर्माण गर्नेतर्फ क्रियाशील कदम चाल्नुपर्ने बेला आएको छ